स नजुरा ूड मल्टीलर्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में एसएलसी और Attitude, academy, math, science, प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगडेमी खैरहानी चार पर्षा हिमालयन बैंक माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा डब्लू डब्लू ड्लू डट रेडियो अर्पण डट कमबाट संसारभरिक साथ सुनिरहनु भएको बिहान एघार बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ सुजिता स्वाग हमाल अब खबर विस्तारमा आदिकवि भानुभक्त आचार्यको दुई सौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा उहाँको जन्मस्थान तनौ सहित काठमाडौँ पोखरा लगायत देशका विभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् नेपालबाहेक भारतको दार्जीलिङ सिक्किम आसाम लगायत ठाउँमा पनि भानुभक्तको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै विभिन्न कार्यक्रम हुँदैछन् विक्रम सम्मत अठार सय एकहत्तर असार उन्तिस चुम्दी रम्घामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई उद्धार गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ उहाँको प्रश्न उत्तर भक्तमाला रामीता जस्ता उत्कृष्ट कीर्ति र फुटकर कविता पनि उत्तिकै चर्चित रहेका छन् भानुभक्तका पाण्डु लिपिलाई संग्रह गरेर रा मोतीराम भट्टले पुस्तकाकारमा का प्रकाशित गरेपछि उहाँ साहित्यमा चिन्नु भएको हो भानुभक्तको जन्म धनन्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनहुको रमगामा विक्रम सम्मत अठार सय एकात्तर साल उन्तिस गते भएको थियो बाट शिक्षा पाएका उहाँले एउटा घाँसीको घाँस काटेर पार्टी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाउनुभएको थियो भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा पितृप्रेम भातृत्व दाम्पत्य कर्तव्य देशप्रेम जनवासल्य जस्ता समग्र विषयको समन्वय एवं समिष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु छ नेपाली कंग्रेसका सभापति सुशील कोइराला स्वदेश फर्काउँदै हुनुहुन्छ जिब्रोको उपचारका लागि गएको तेह्र गति कोइराला अमेरिकाको न्यूयर्क जानु भएको थियो कोइराला आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको नेपाली कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभएको छ अमेरिका बसाइका क्रममा कोइरालाले न्यूयर्कको स्नोल्याण्ड क्यान्सर अस्पतालमा जिब्रोको नियमित परीक्षण गराउनु भएको थियो फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गर्न छुट्ने भएपछि कोइराला अमेरिका बसाई छुट्याउनु भएको निजी सचिवालयले जनाएको छ संविधानसभा चुनावका लागि निर्वाचन आयोगले असार मसान्तसम्म नाम दर्ता गर्ने समय तोकेको छ कंग्रेस सभापति कोइरालाले अहिलेसम्म नाम दर्ता गर्नु भएको छैन घर घरबाल वृद्धिको विरोधमा चितवनका व्यवसायीहरूले आज पनि बजार बन्द गराएका छन् घर तथा जग्गा धनीले मानुमाई ढंगबाट शृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घरबाल उपभोक्तामा चितवनले बजार बन्द गराएको हो हिजोदेखि आन्दोलन शुरू गरेका व्यवसायीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् घरधनीले पच्चीसदेखि एक सय पचहत्तर प्रतिशतसम्म घरबाल कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् सरकारले निश्चित भाड़ादर निर्धारण गर्नु पनि बढ़ेको भाड़ादर घटाउनु चितौर मावि भरतुर अगाड़ी गरिएको टेण्ड र आह्वान खारेज हुनुपर्ने लगायतका माघपुरा नहुन्जील आन्दोलन स्थगित नहुने घर वाहाल उपभोक्ता मसका जिल्ला अध्यक्ष प्रभा ढुङ्गानाले जानकारी दिनुभएको छ अचानक जिल्लाको मुख्य व्यापारी केन्द्र बन्द भएपछि किरमेलका लागि टाडा आएका सेवाग्राही मर्कामा परेका छन् नेपाल सरकारले घर सम्बन्धी स्पष्ट नीति नबनाउँदा घरधनीले आफूसँग मन भाड़ा लिने गरेको घरवाला बस्नेहरूको गुनासो रहेको छ हजार घरबार उपभोक्ता भएको मचको आकडा रहेको छ मंगिर चार गते हुने संविधानसभाको चुनावका लागि फोटोसहितको मतदाता नामाले दर्ताका लागि आज पनि जिल्ला निर्वाचन कार्यालय खुलै हुने भएका छन् आगामी सोमबारसम्म अठार वर्ष उमेर पुगेका बालिक मत मतदाताले चुनावमा भोट हाल्न पाउने भएकाले आज शनिबार पनि मतदाता नावलीमा दर्ता गराउन सकिने व्यवस्था मिलाइएको हो अरू दिन कार्य व्यस्तताका कारण मतदाता नावलीमा दर्ता हुन छुटेकालाई आज शनिबार सार्वजनिक विधाका दिन यस्तो व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिनुभएको छ अमेरिकाले अबद्स्त राष्ट्रपति मोहम्मद मोर्सीलाई रिहा गर्ने जीवको सैनिक सरकारसँग माग गरेको छ केही दिन अघि मात्र अपदस्थ भएका राष्ट्रपति मोर्सी अहिले नचर बन्दमा रहेका छन् यसअघि जर्मनीले पनि सरकारसँग यस्तो माग गरिसकेको छ मुस्लिम बर्दर होडका नेता मोर्चीले जीपमा भएको क्रान्तिपछि भएको चुनावमा जीत हासिल गर्दै राष्ट्रपति पदमा निर्वाचित भएका थिए मोर्चीलाई सुरक्षित ठाउँमा राखिएको सिन्हाले बताएको छ यस्तै शुक्रबार पनि जीपमा मोर्चे समर्थक र विरोधीहरूको प्रदर्शन चलेको थियो प्रदर्शनमा परि दुई भन्दा बढ़ीको ज्यान गइसकेको छ घटनामा परि पचास भन्दा बढ़ी मोर्चे समर्थकको ज्यान गएको छ मोर्चीका समर्थकहरू ले मोर्चीको रिहाईको माग राखेका छन् अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मोर्चीलाई रिहा गर्नुपर्ने बताएका छन् अमेरिकाले त्यसअघि मुस्लिम बर्दर होर्डका नेता कार्यकर्तालाई छानी छानी पक्राउ नगर्न भनेको थियो संयुक्त राष्ट्र संघका महासचिव अनके के मलले पनि कुनै पनि राजनैतिक दललाई राजनीतिको प्रक्रियाबाट अलग गराउन नमिल्ने भन्दै सैनिक सरकारलाई सचेत गराउनु भएको थियो यस्तै जर्मनीले पनि अन्तर्राष्ट्रिय संस्थाहरूसँग मोर्चीलाई भेट्ने अनुमति दिनुपर्ने माग गरेको थियो र प्रथम दक्षिण एशियी आमंत्रण भलिबल चैंपियनशिप पा में श्रीलंका भेटने भैया आज होने दुई खेलमदे दिवसों तीन बजी होने पैलो खेल में श्रीलंका प्रतिस्प चौध वर्षपछि घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले हिजो मात्रै अफगानिस्तानलाई पराजित गरिसकेको छ आजको खेलमा पनि नेपाल, नेपाल बलियो मनोबलका साथ मैदानमा उत्रने तयारीमा रहेको छ यसैबीच आज साँझ पाँच बजे हुने दोस्रो खेलमा भने अफगानिस्तान र मालदिवस फेर्ने भएका छन् दस्त रंगशालाको कवर्ड हलमा खेल सञ्चालन हुनेछ होस् त बिहान एघार बजीको खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार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 केही तिताको रास